दिउसो एक बजे ए हो र पुन प्रसार <laughs> बजे दाग, दूबी डंडीफो चाया पोतो चाउरीपन हटाए गोरोपन लिया में निखारपन र शरीर में स्फूर्ति जगह ओखती साबुन बजार में सर्वत्र उपलब्ध होइन आज कस्तो लागेको के मलाई पनि आफ्नो सबै काम सकेपछि पनि देशको बारेमा सोच्ने चलन छैन हामी नेपालीहरूको बरु जुवा के का त्यो काम का के बनाउने का जनता अब पुगेन र भए बा हैन मेरा डले चाहिँ कता गएछन ह आज त जसरी पनि पत्ता लाउँछु सारा नेताहरू के के गरिराछन् भनेर पानी नपरेर नभात खाने दान छ न त संविधान मर्ने भए जनताहरु एकान्जी जानो हो बाहिर गएर हेर तेरा धिना कहाँ गएछन अरु बेला त खूब हतार हतार आउँथे आज चाहिँ काना बिजे के के औतिनको डुनुरको मा <laughs> हा मम पनि आइहाल्छु नि दिदेना काँपु जालनर नो बाटोमा कोइ केटी भेटेर साइडमा हान्न लागे कि किनको ठेगान पनि छैन भने यो कान्जी पनि के कुरा गर्छ भने साथी ओختी तिमी म काली थिए अहिले त तव काली देखिन थालिस त था। के सकियो ओखति साबुन <laughs> जान दुवारी सपलास गएर ओखति साबुन लिएर आइजा भनेको त मलाई पनि ल्याइदे कान्छी ओखति साबुनले यस्तो जाया पो त सबै जान्छ भनेपछि त मलाई पनि के हो के हो कोरे हुन पो म लायो रे के त नि अब हाम्रो मम्मीले देखेर मान्छेले गीतै गाउने भयो के छोरी भन्दा आमा तरुनी ओखति साबुनले लान्छ क्यारे घुमाउ न हाम्रै बाबुले तपाईँ सुन्दै हुनुहुन्छ सा, साली चाहिँ मम्मी मरा साली नमस्कार है सासुआमा नमस्कार होइन आमा छोरीको निकै रमाइलो चलिरहेछ त सासुआमा के भयो त्यस्तो आफू त आउँदा आउँदै बाटोमा आन्दोलनकारीसँग भेट भएर ढिला भयो सरकारले विदेश जाने नेपालीहरूलाई फ्री भिजा फ्री टिकट हुनुपर्छ भन्दै निर्णय गरेछ तर मेन पावरको साहुहरूले चाहिँ हुँदैन भनेर आन्दोलन गरेको छ हामीले पैसा लिन पाउनै पर्छ भन्दै आन्दोलन गरेका रे होइन आन्दोलन गर्नेहरूको गरिबका छोराछोरी घर जग्गा राखेर रा। विदेश जानुपर्ने अवस्था छ यो अवस्थामा त सरकारले गरेको निर्णय त राम्रै छ त पनि ला पनि तपाई गीत सुन्नु भएको छैन सुनाउने जनताको गुनासो <laughs> उल्टो सासामा उल्टो जसले जे गर्न पनि पाइन्छ यहाँ त कि सासामा हामी पनि जाउँ क्या अरे मारा लगाउन पनि सासुआमा सालीसँग कुरा गरौ भने यी बुढीलाई के के सोध्नु पर्यो फेरि संविधानको त एउटा मस्यौ त आइसक्यो त सासुआमा मस्याउदा केसु आमा मस्याउँदा संविधानको छोटकरी मन पराएको छैनन् अब कसले भनेको जस्तो हुने निसाल्नु नि सबै पार्टीको अलिअलि बनाउन लागेका छन् कि अब त्यसैले त झन् बर्बाद हुने बिना पनि पाकिन भनेको पनि भरी पाए त कति हुन्थ्यो होला नि झन् भूकम्पले पनि बर्बादै गर्यो भोगमरिले मरिएला भन्ने लागेको छ सासुआमा एक बारको चोला भूकम्पले पुर्ने हो कि पहिरोले पुऱ्याउला <laughs> <laughs> आफ्नै मात्रै जमिन किन्नुपर्छ सासे <laughs> कोता को के यो सा धातु लगे खुट्टे झिलके आमा <laughs> ते सा, साली मैं <laughs> मंगलवार शुक्रवार पिनो दस बजे प्रोग्राम दाग, दुबी, चाया पोतो चाउरी पोन हटाएर गोरोपन ल्याउने कपालमा निखारपन र शरीरमा स्फुर्ति जगाउने ओखती साबुन बजारमा सर्वत्र उपलब्ध छोरी <laughs> फेरि भुलेर बस्ने चाहिँ हैन नि यताउति फेरि हान्लाउनी केटीहरुलाई साइड था कुकुरो घर जाउ दे मेरो छोरीले जे जे भन्छ तैतै मान्दिन थातक पेन तिमलाई नत्र पाउचाउनी फेरि म बुढीको गाली थासा थासा न था त्यो बेरे जान थाले ल है त सानी नानी गए म त अ काम갓 छ नि दिना केटी नदेखिन्जेल त जान्छु भन्छन कोही नदेखे त गई आल्छन बाटामा कोही केटी देखे भने चाहिँ ठेयान्छन है मम्मी हाम्रो दिनाको ल है जाइ ल रामसँग जाउ शुभ यात्रा पनि है त ल ससा